त्यस्तो अवस्थामा सातौँ गर्भको पालो जब आएको थियो भगवानले योगमायालाई आज्ञा भयो हे योगमाए जाऊ तिमी देवकीको सातौँ गर्वलाई सारिदेऊ रोहिणीको गर्भमा गोकुलमा आठौँ पटक म आफै आउँछु तिमी पनि गएर नन्द नन्दिनी नंद य सुदा भनेर गोकुलमा प्रकट भइरह भनेर भगवानको आज्ञा भयो त्यसअनुसार योगमायाले सबै त्यो गरिन् जो आज्ञा भएको थियो त्यो अनुसार सातौँ गर्व रोहिणीजीको गर्भमा सरो उहाँ रोहिणीजीको शरीरभित्र प्रवेश भयो अब उतैबाट प्रकट हुनुहुन्छ भगवान् शेषको अवतार बलदेवजी रोहिणी नन्दन भनेर र यता मथुरातिर चाहिँ सातौँ गर्व चाहिँ खेर गयो भने जस्ता कुराहरू चले नबुझ्नेहरूले त्यस्तै उस्तै भनेर काम चलाए जो कुरा थियो प्रभुलाई थाहा थियो योगमायालाई थाहा पटकमा भगवान् स्वयं आउन लाग्नुभयो जब प्रभु पुत्र रत्न भनेर आउने समय आयो देवकीनन्दन बनेर त्यसपछि त कंसका कारागारको त्यो सारा अन्धकार प्रकाशमा बदलिन लाग्यो देवकीजी गीत दीता एकदम चमचमाउँदै दी प्रकाश नै बन्दै उज्जवल प्रभा चारैतिर छर्न लाग्नुभयो कंस देखेर अत्यन्त भयभीत हुन्छ देवकी किन यस्तै प्रकाश भागी के हो कुरा कहीँ मेरो काल प्रकट हुन लाग त होइन देवकीबाट कहीँ मलाई मार्नेले आउने बेला भएको त होइन भनेर ऊ सशङ्क भयो आशीन सम्बिषण तिष्ठन भुन्जान पर्यटन ेश कंशको त त्यो भए नै भक्ति बन्नको बगैँचामा टालन जान्छ उहीँ भगवान आउँदै हुनुहुन्छ उसलाई मार्न भन्ने शयना गरान्छ शयन कक्षमा सुत्नलाई त्यहीँ देख्छ भगवान उसलाई मार्न आउँदै भक्तवत्सल भगवानको गोविन्द hare gopan hare gobind hare jay jay prabhu din dayal hare jay jay prabhu din dayal hare jay jay prabhu din र दिन दयाले मुरी धर दीन दयाल हे राधाबर दिन दयाल गवाक भगवान् चाहिँ सत्य सत्यमृत सत्य नेत्र सत्यात्मक प्रपन्ना हे परम सत्यगव हे त्रिकाल सत्य प्रभु सत्यका पनि परम सत्य सत्य र ऋत नाम गरेका दुईवटा नेत्रले सारा विश्व चलाउने हे भगवान् हजुरका चरण कमलमा हामी सादर वन्दना गर्दछौँ आजसम्म हजुरले विभिन्न अवतार लिएर जगतको रक्षा गर्नुभएको छ कहिले मत्स्य अनुभव हजुर कहिले अयग्रीब बन्नुभयो हजुर कुर्मा आदि विभिन्न अवतारहरू लिनुभयो हजुरले लोकको पालन गर्नुभएको छ यो जुन अवतार अहिले हजुरको यो पनि सम्पूर्ण विश्वको कल्याणको लागि हुँदैछ हजुरका चरण कमलमा प्रार्थना छ कंसले थाहा पायो भने दुःख दिन आउँछ त्यसको आतंकबाट त्रासबाट पनि पिता मातालाई बचाउने काम हजुरले नै गर्नुपर्छ अयम् त सभ्यब जन्म नौग्रि यसैको लागि त वसुदेव देवकीजीले चिन्ता प्रकट गरिसक्नु भएको छ भइन के के गर्ने हो भने वसुदेव देवकीजीले पनि एक अर्को गरेर क्रमशः भगवानका चरण कमलमा त्यो शुभ अवसरमा वन्दना मनमनाइ गरिराख्नु भएको हुनुहुन्छ प्रभु यसको आतङ्कबाट हामीलाई सुरक्षित राखिदिनु होला भनेर रा। त्यस्तो बेलामा भगवान् कंक्षको कारागारका सारा अन्धकारलाई प्रकाशमा बदल्दै अब प्रकट हुने बेला उन लागिराख्या छ देवताहरू स्तुति बन्दना गरेर देवकी माता वसुदेव बाबालाई बधाई ज्ञापन गर्दै त्यहाँबाट विदा भएर जान्छन् त्यसपछि अब भाद्र महिनाको कृष्ण पक्षको अष्टमीको मध्यरात्री बेला श्रवण नष्टमी तिथि थियो रात्रिको बेला मध्यरात्रीको बेला अघि पछि त्यस्तो प्रकाश हुँदैन त्यस दिन विलक्षण प्रकाश आएको थियो अथवा काल परम शोभन यहाजन जन्म कहिले देखा नपर्ने ताराहरू त्यस दिन प्रकाशित भइराख्या थिए चारैतिर उय्यालो छाएको थियो यस्तो मङ्गलमय लाग्दथ्यो सम्पूर्ण दिशा विदिशाहरू परम आह्लादित थिए परम आनन्दित थिए भगवान्को प्राकट्य बेलामा नद्या प्रसन्न स्थलिला हृदा जलरोह श्रिय नदीहरू स्वच्छ पानी लिएर त्यस बेला बगिराख्या भदौको महिनामा कहिल्यै पनि स्वच्छ पानीवाला नदी हुँदैनन् त्यहाँ हिलो मिसिएको हुन्छ लेदो मिसिएको हुन्छ त्यस्तो हुन्छ पानीको अवस्था नदीको तर त्यस दिन नदीहरू स्वच्छ भएर बगिराखेका थिए किनभने नदीहरू स्वच्छन् हेर दिदीबहिनीहरू यो त हाम्रो नदीको गौरव बढाउने अवतार हो आऊँ हामी पनि यस पावन उत्सवमय अवसरमा भगवान्को सेवा गरौँ भनेर सल्लाह गरे आउनु कि जस्तो लाग्ने गरी नदीहरू स्वच्छ जल लिएर बगिरहेका सल्लाह गरेर बग्या जस्तो गर्दै हृदा जलहरू हो स्त्री सारा सरोवरहरूमा मध्यरात्रीको बेलामा पनि बडो सुन्दर कमलहरू फक्रिरहेको अवस्था थियो सरोवरहरूमा रातको बेलामा कहाँ कमल फक्रिन्छन् रातको बेलामा त सबै खुम्चिन्छन् कमल सूर्यदयको बेलामा फक्रिए त्यसपछि अस् अस्ता चल्तिर सूर्य जाने बेलामा फेरि सङ्कुचित भए त्यस्तो हुन्छ तर मध्यरात्रिको बेलामा पनि कमल फक्रिराखेका थिए किनभने भगवान्ले चन्द्रमालाई र कमललाई साह्रै ठुलो कृपा गर्नुभएको यी कमलहरू प्रकृतिका नियम तोडेर आज भगवान्को त्यस कृपाको ऋण चुकाउँदैछन् त्यसैले मध्यरात्रिको बेलामा पनि फक्रिराखेका छन् चन्द्रमालाई के गर्नुभयो अरे कृपा भगवान्ले भने जब भगवान राम भनेर रा, आउनुभयो मर्यादा पुरुषोत्तम दशरथ नन्दन भनेर चन्द्रमाले गुनासो गरे अरे प्रभु चन्द्र र सूर्य हामी सधैँ सँगसँगै रहने हजुरले सूर्यलाई चाहिँ यत्रो गौरव दिइसक्नुभयो उहाँको नन्दन भनेर सूर्य वंशका भूषण भनेर प्रकट भइदिनु भयो भनेर मलाई त्यो सौभाग्य कहिले दिने भनेर चन्द्रमाले गुनासो गरे भगवान्ले भन्नुभयो अरे चन्द्रमा तिम्रो कुलमा पनि मेरो अम, मेरो अवतार ग्रहण गर्ने लक्ष्य छ म तर कहिले त प्रभु कहिले सूर्यलाई चाहिँ अहिले मिलेको मलाई चाहिँ कहिले ए त्यसको लागि तिमीले लाखौँ वर्षको प्रतीक्षा गर्नुपर्छ चन्द्रमा ओहो मलाई चाहिँ लाखौँ वर्षको प्रतीक्षा सूर्यलाई चाहिँ अहिलेदेखि मलाई पनि त अहिलेदेखि केही त गौरव दिनुहोस् भनेर चन्द्रमालाई प्रार्थना गर्दा भगवान्ले भन्नुभयो अरे चन्द्रमा तिमीलाई म के गौरव दिन्छु भने आजैदेखि तिम्रो नाम मेरो नामसँग जोडिनेछ भनेर त्यो दिनुभयो त्यसैले त हेर्नुहोस् रामचन्द्र भगवानको कृष्ण चन्द्र भगवानको जोडिएन ना, चन्द्रमाको नाम भगवानसँग यस्ता नाम राखिदिनु भयो भगवान् आजदेखि तिम्रो नाम मेरोमा जोडिन्छ यो श्रेय अहिलेदेखि दिएँ मैले त्यसैले चन्द्रमालाई त्यत्रो अनुकम्पा गर्नुभएको छ भगवान्ले हौ कमललाई चाहिँ भगवानले कमललाई भन्नुभयो अरे कमल तिमी त पुष्पहरूका राजा सृष्टिको सौन्दर्य बढाइराखेका छौ घाँटी घाँटी पानीमा तपस्या गरेर सृष्टिको शोभा बढाउँछौ तिमीलाई म मेरा अङ्गहरूको उपमा भन्ने सौभाग्य गौरव दिन्छु भक्तहरूले भनौँ प्रभुका चरण कस्ता कमल जस्ता प्रभुका नेत्र कस्ता कमल जस्ता प्रभुका हात कस्ता कमल जस्ता मेरा अङ्गहरूको उपमा भन्ने गौरव दिन्छु म कमल तिमीलाई भनेर त्यो दिएको हुनाले ती, ती कमलहरू मध्यरात्रीको बेलामा पनि सरोवरमा खेलिरहेका छन् यस प्रकारले अग्नाष्टिजा बबु वायु सुखस्पर्श पुण्यगन्धव सुजी पवन देवता हावा वायु देवता के सोध्छन् भने हेर एउटा मेरो छोरा यस्ता भए योभन्दा अघिल्लो अवतारमा भगवान्को त्रेता युगमा पवन पुत्र हनुमान भनेपछि ऊ सर्वविख्यात थिए जसले आफ्नो छाती नै चिरेर सीतारामजीको आफ्ना इष्टदेव प्रभुको दर्शन गराए सबैलाई एउटा छोरो त्यस्तो भयो त्रेता युगमा भने यस युगमा पनि अर्को छोरो तयारीमा छ भगवत सेवा गर्नको लागि पवन पुत्र भीमसेन छोरा थिएँ त्यस्ता भगवत सेवी म चाहिँ ठालु भएर बस्नुहुन्छ बाबु भैहार म पनि सेवा गरौँ भनेर त्यस्तो रहर गरेर अघि बढाऊन् कि भने चाहिँ मन्द सुगन्ध शीतल भएर पवन देवता बगिरहेका थिए अग्ने शान्ता अग्निदेवहरू पनि साँझको बेलाको हवन विधिमा प्रज्वलित गरिएका त्यसपछि हवन विधि सम्पन्न भएपछि शान्त भएर थिए मध्यरात्रीको बेलामा कसैले लकडी लगाएको होइन दाउरा लगाएको होइन कसैले घिउ थप्याएको होइन कसैले पङ्खा चलाएको होइन इसे प्रदीप तय अग्निदेव सब अग्नि कुंड भगवान को क्या अग्निदेव सोच हम भगवान का अंश नहीं प्रभु का मुखार बिंदु जन्म वेद को मंत्र भ्रोत्राद वायुस्तुत हमी तो भगवान का श्रीमुख हमी जन्म दिने अंशी भगवान आ अनि हामी पनि प्रज्वलित भएर भगवानको सेवामा खडा हुन परेन भने जस्तो गरेर अग्निदेव आफै प्रज्वलित भइराखेकाहरू नाची नाचिकन भगवानको जय जय घोषको साथमा उत्सव मनाइरहेका थिएविन्द Govinda Gopala Krishna Govinda Govinda, govinda. Bhaj Murali Manohar Nand Lala Bhajan Hare Mara Bhaj Murali Manohar Nand Lala Bhajan गोपाल कृष्ण भगवान को आकाश मार्गबाट पुष्पवृष्टि गरिरहेका थिए देवताहरूले मन्दम मन्दम जलधरा जगर्जु अनु सागरम सम्पूर्ण बादलहरू मेघहरू समुद्रको किनारमा गएर साउथीमा आर्य जस्तो गरेर बिस्तारो बिस्तारो आवाज गरिराखेका थिए कतिपय टिकाकारहरूले सम्झाउनु भएको छ के भनिएको थियो त मेघमण्डलले ती समुद्र देवतालाई भन्दा हेर समुद्र देवता तिम्रो त हृदयमा सधैँ भगवान् शयन गर्नुहुन्छ हामीलाई पनि त्यस्तो कला केही सिकाउँ न हाम्रा पनि हृदयमा प्रभुको निवास सधैँ भइरहोस् भनेर त्यसरी साउथीमा आर्या हुन् कि नेत्री कुरा गरे हुन् कि जस्तो गर्दै मन्दम मन्दम जलधरा जगर्जुर कडाकाको साथमा गजना गर्ने मेघहरू त्यस दिन शान्तिसित केही जस्तो गर्दै थिए यस्तोमा आविराशित पूर्व दिशामा पूर्णिमाका दिन साँझ पक्ष जसरी चन्द्रमाको पूर्णबिम्ब प्रकट हुन्छ त्यसै प्रभु कृष्ण प्रकट हुनुभयो भक्तवत्सल भगवान कति सुन्दर स्वरूप थियो भगवानको अद्भुत बालक भगवान् बालक अद्भुत किन भन्यो भन्दा शङ्ख चक्र गदा पदमा धारण गरेको चतुर्भुज रूप छ रूप तर सानो अद्भुत बालक भनेर प्रकट कमलका खिलेका दलहरू जस्ता लाग्ने नेत्र थिए भगवान्का चार भुजाहरू थिए शङ्कर चक्रगदा पद्मद्वारा विभूषित रूप थियो भगवानको श्रीमद् सचिन्न भक्षस्थलमा सुशोभित थियो कौस्तुभमणि विराजमान थियो पीताम्बर रूप थियो भगवानको वसनको पित वर्ण सान्द्र पयो दस उभगम भर्खर अब गला भइसकेका भनेर त्यो पानी, पानी पार्न तयार भएका मेघमण्डलको जस्तो भगवानको यस्तो बालक शब्दको बडा सुन्दर अर्थ गर्नुभएको छ आचार्यहरूले बालक भने के बालकको सोझो अर्थ त सानो रूप भगवान्